व्यासो मुदि यान्देन तु सार धवला या सुब्रभ्रस्तावृत्ता याणावर यामा प्रवृत्ति देवै सदा वन्दिता सा सरस्वती भगवती निशेष जाड्यपा का वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा, प्रकृति स्वभावा करोमतल परस्म नारायणा समापयाम अथ सप्तदस अध्याय कुमार्जी आजा गर्नुहुन्छ अगस्त मुनि त्यसपछि महादेव राज हंसका राजा भएर मानसरोवरमा अनेक हंसका साथ जलक्रिया गरिरहनु भएको थियो त्यही अवसरमा विष्णुलाई ठूलो वेगले आएकोदेखि राजहंस रूप महादेव भन्नुहुन्छ हे विष्णु यस्तो वेगले म कहाँ के काम परेर आयो तिमीलाई के कष्ट आइलाग्यो भन यति महादेवको वचन सुनि विष्णु गरुडबाट वर्ली दण्डवत प्रणाम गरेर बोले हे ईश्वर हजुर यता आएपछि हजुरको रूप धारण गरी जालन्धर पार्वतीलाई छल्न कैलाश पुगेछ र पार्वतीले मलाई छल्न जालन्धर आएछ भन्ने थाहा पाइ त्यहाँ नबसेर कसैले नदेख्ने स्थानमा लोकी मलाई भयो। अनि म गएर सारा विस्तार बुझी यहाँ आएको हुँ अब म गएर त्यसकी स्त्री वृन्दाको प्रतिभद्धाधर्म नाश गरेर आउँछु यति विष्णुको वचन सुनि महादेव राजहंसको रूप छाडी आफ्नो रूप धारण गरी क्रोधले राता, राता आँखा पारी आज्ञा गर्नुभयो हे विष्णु त्यसो हो भने म अब कैलाश जान्छु तिमी वृन्दा कहाँ गएर त्यसको प्रतिवत्ता धर्म नाश पारेर आऊ त्यस पापिष्ठ जालनधरलाई म नमारी छाड्ने छैन भन्दै पाखु क्रोधयुक्त भएर विष्णुलाई पठाए आफू कैलाश पर्वतमा पार्वती लुकिरहेको अवस्थामा भयो अनि महादेव आउनु भएको देखेर पाउ धोई दण्डवत गरेर हे स्वामी भनी जालन्धर आएको सारा वृत्तान्त पार्वतीले वर्णन गरिन् अनि महादेव आज्ञा गर्नुहुन्छ हे प्रिय म त्यो पापिष्ट जाल्धरलाई नमारी छाड्दिन विष्णु वृन्दाको सत्य डगाउन गएका छन् उनी आउन साथ युद्ध गरेर त्यसलाई मार्नेछु भनी गौरी शङ्कर दुवैजना कुरा गरिरहे उता विष्णु जालन्धरको रूप लिएर अन्तपुर पुगे जालन्धर रूप विष्णु आएकोदेखि वृन्दाले स्वामी आए भने पाइ भित्र लगेर बसालिन् अनि सोधिन् हे स्वामी पार्वतीलाई छल्न जानुभएको के गरेर आउनुभयो पार्वती मभन्दा कत्तिकी सुन्दरी रहेछन् भन्नुहोस् त्यति सुनि जालन्धर विष्णु भन्दछन् हे वृन्दा पार्वतीलाई छल्न नसकिने रहेछ किनकि म पार्वतीको घरभित्र जान खोज्दा ढोकामा बसेर द्वालपाल्लादेखि डराएर फर्केँ यसरी कुरा गर्दा गर्दै वृन्दाले यी मेरा स्वामी होइनन् विष्णु मलाई छल्न मेरा स्वामीको रूप धारण गरेर रा आएका रहेछन् भन्ने जानी अब मैले केही युक्ति गर्नु पर्यो भने हाउभावका डाचेले विष्णुलाई बसमा पारेर भनिन् ए स्वामी म केही कुरा भन्दछु हजुर मान्नुहुन्छ कि मान्नुहुन्न यति सुनेर विष्णुले जे भने पनि मान्नेछु भनी बाचा गरेपछि उनले भनिन् विशेष कुरा केही होइन केवल मन आएसम्म यहीँ बसिरहनुहोला पनि विष्णुलाई कोठामा थुनि आफू अर्कै घरमा गएर बसिरहन् अहिले आउलिन् भरे आउलिन् भन्दै प्रतीक्षामा चार दिन बिते पनि वृन्दा फर्किनन् अनि विष्णु चिन्ता गर्न लागे अब म यसै गरी बसिरहूँ भने कति दिन बस्ने जाउँ भने बाचा हारिएको छ उता महादेव के भन्नुहोला भने चिन्ता अलग्गै छ कसरी यहाँबाट उम्कने इत्यादि तर्क गरे पनि केही गर्न समर्थ थिएनन् उता महादेवले विष्णु गएको यतिका दिन भइसक्यो तै पनि किन फर्केनन् भनी ध्यान दृष्टिले विचार गरी पार्वतीसित भन्नुभयो हे गिरिजे वृन्दालाई छल्न गएका विष्णुलाई उसैले छली कोठामा थुनिराखेकी छ यति भनी मायाद्वारा एउटा अत्यन्त सुन्दर सोह्र वर्षको भिच्छुक उत्पन्न गरी उनलाई भन्नुभयो हे भिच्छुक तिमी अन्तपुरको जालन्धरका घर गएर पिछान् वृन्दाले थुनिरहेका विष्णुलाई मागेर ल्याऊ यति शिवजीको आज्ञा सुनि हुन्छ भनी सरासर चालनधरका घर पुगे भिच्छानदेखि भने अनि वृन्दाले झ्यालबाट हेरिन् र अत्यन्त राम्रो योगीदेखि त्यस्तो राम्रो र रा अलौकिक योगी मैले आजसम्म देखेकी थिइनँ मेरो घरमा माग्न पनि कहिले आएको थिएन यस्तो नवीन योगीलाई भिक्षा दिनै पर्दछ इत्यादि तर्क गरी भिक्षा लिएर गइन् हे योगी के माग्नको इच्छाले आयो भन भनिन् अनि योगीले भने केही माग्न इच्छाले आएको हुँ दिने भए माग्दछु नदिने भए व्यर्थ के माग्नु यति सुनि वृन्दाले भनिन् मैले हुने वस्तु जे मागे पनि दिनेछु भनी बाचा प्रतिज्ञा गरेपछि योगीले भने अरू केही चाहिन्न केवल तिमीले कोठामा थुनिराखेकालाई माग्दछु त्यही एउटा देव योगीको वचन सुनि वृन्दाले मनमनै विचार गर्न लागिन् अब के गरौँ यस योगीले छल गरेर बाचा बन्धन गराई माग्यो नदिए बाचा हारिन्छ जे भए पनि बाचा हार्नु अनुचित हो यस्तो तर्क गरेर कोठामा थुनिरहेका जालन्धार रूप विष्णुलाई बाहिर ल्याई योगीको जिम्मा लगाइदिन् यसरी विष्णुलाई साथमा लिएर योगी बाहिर निस्कि अन्त्य ध्यान भई कैलाश पुगेर शिवजीलाई सारा कुरा सुनाए यता विष्णु बाहिर आएपछि मनमा तर्कना गर्न लागे म वृन्दाको शक्त म वृन्दाको सत्य डगाउन आएको उसैले छदी यतिका दिनसम्म थुने राखेँ महादेव के भन्नु भन्नुहोला इत्यादि चिन्तन गर्दै गरुडमा चढेर कैलाश पुग्दा भए विष्णु कैलाश जाँदा गरुड उडेको चर्को स्वरले जाल्धर मुछाबाट जागेर के हो शब्द भनी विचार गर्दा विष्णुले कैलाशको चर्चा गरिरहेका छन् अत पार्वती छल्न कठिन मात्र होइन कि असम्भव रहेछ अब यहाँ नबस घरै जाउँ भने जालन्दर आफ्नो घर गयो उता विष्णु महादेवको सामुने गएर प्रणाम गरी एकतिर उभिरहे विष्णुतिर हेर महादेव ले हे के आज्ञा भो हे विष्णु तिमी वृंदा को सत्य डगाम गए यिन समय कहाँ के रहो आप काम अर्थात उसको सत्य डगाउन सक्यो कि सकेंौ महादेव को यो वचन सुनी विष्णु बिंतीद हे शभव हजर को आज्ञा में म गए तर वृंदा छली म फर्क नयासम कोठाम बसिरा भज्ञा कराई मैं थुनेर आपू बाहर निस्क ऊ आउली बसता कयों दिन बीत्यौ बाचा हारेको र प्रतिज्ञा गरेको हुनाले त्यहाँबाट निस्किन नसकेर बसिरहेको थिए पछि एउटा योगीको साथ लगाई छाडिदिए र हजुरको दर्शन गर्न हाजिर भए विष्णुको यस्तो वचन सुनी महादेवले ब्रह्मा, इन्द्र आदि तेत्तिस कोडी देवता यक्ष गन्धर्व किन्नर नन्दी भृङ्गी चतुषष्ठी योगिनी भूतपेच पिचास राज्य सबैजना गरी आज्ञा भयो हे देवता हो तिमीहरू गएर पापिष्ट जालधरलाई मारेर आऊ यति शिवजीको वचन सुनि देवताहरू हवस् भनी तयार भए अनि शिवजीले नारद मुनिलाई डाकी हे मुनि तिमी गएर जालन्धरलाई तिमीसित लडाईँ गर्न समस्त देवताहरू आउन लागेका छन् तिमी सङ्ग्रामको तयारी गर भनी देऊ शिवको आज्ञा अनुसार नारदजी तत्काल जालन्धरको घर जाँदा भए हे मुनि उता जब कैलाशबाट जाल आफ्नो घर गयो तब वृन्दाले स्वामी आएको देखेर पाउ धुई भित्र लगेर बसेर सोधिदिन् हे स्वामी पार्वतीलाई छन्न जानुभएको के भयो अनि जालन्धर भन्दछन् हे प्रिय त्यस विषयमा विस्तारले भन्दछु सुन म महादेवको भेष धारण गरी कैलाश पुग्दा पार्वतीले देखिन्द सुवर्णको कमाण्डोले मेरो खुट्टा धुना आइन् त्यसै बेला मैले देखेँ ती भन्दा सुन्दर स्त्री तिनै लोकमा हुन असम्भव छ अथ तिनको अनिन्ध रूप देख्न मेरो होस राई मुर्छा परेर भूमिमा ढलेको थिएँ पछि चेत आएर उठेर हेर्दा पार्वती कता गैन केही जान्न सकिनँ र घर फर्केर आएँ त्यति आफ्नो स्वामीको वचन सुनि वृन्दा भन्दैछिन् हे स्वामी तपाईँ यहाँबाट हिँडेपछि विष्णुले तपाईँको रूप धारण गरी मलाई छल्न आएका थिए तर मैले चिन्हेर निकै दिनसम्म कोठामा थुनिराखेकी थिएँ पछि एउटा अनौठो भिच्छु गएर माग्दा विष्णुलाई दुई पठाएँ यदि स्त्रीको वचन सुनि जालालन्दर ऋषा हे प्रिय त्यस्तो हो भने म पार्वतीलाई नछाली छाड्दिनँ फेरि जान्छु भन्दै जालन्दर घरबाट निस्किनु र शिवजीको आज्ञाले गएका नारदमुनि टुप्पलोक पुग्नु एकसाथ भयो अनि नारदजीले सोधे हे जालन्दर तिमी कहाँ जान हिँडेका उसले भन्यो म भिक्षा माग्न हिँडेको हुँ तब नाराजजीले फेरि भने हे जालन्दर मिथ्या कुरा किन भनिरहेका छौ तिमी जान लागेको मैले जानिसके पार्वतीलाई छल्न हिडेका हौ सुन तिमीसित लडाइँ गर्न ब्रह्मादि सगल देवताहरू आउन तयार भई खबर दिन मलाई पठाएका हुन् अब तिमी अन्त कतैतिर जानपट्टिको नलागेर आफ्ना फौज सशस्त्र लिई सङ्ग्रामको तयारी गर यति नाराजजीको कुरा सुनि त्यसो भए म घरै फर्किन्छु भनी आफ्नी पत्नीलाई नाराजसित भएको सबै कुरा बुझाए अब म सङ्ग्राममा जान्छु तिमी घरको संहार गर भनी हातमा त्रिशुल लिएर आफ्ना समस्त सेना जम्मा गरी देवताहरूसित लडाइँ गर्न कैलाशतर्फ गयो नारदजीले कैलाश पुगी जलन्द भएको सारा शिवजीलाई वृत्तान्त सुनाए त्यसपछि महादेवले ब्रह्मा विष्णु इन्द्र यम आदि सकल देवताहरूलाई युद्ध गर्न जाओ भनी आज्ञा दिनुभयो महादेवको आज्ञा पाउन साथ समस्त देवताहरू नाना तरका बाजाबाजाई सिंहनावत गर्दै प्रलयको मेघ झैं गर्जँदै कैलाशबाट हिँडे बाटोमा दुवैतर्फका सेनाको जम्का भेट भएर भयंकर सङ्ग्राम आरम्भ भयो देवताहरूले चिचाई अनेक शस्त्र अस्त्र प्रहार गरे तर तिनको प्रहारले जाललाई केही पनि हानी गर्न सकेन आफूले प्रहार गरेका शस्त्रास्त्रले शत्रुको केही पनि हानी गर्न नसकेको देखेर देवताहरू मनमा दिक्क मानि आफ्ना शस्त्र अस्त्र झिकी चुपचाप भए तब वैंकुटनाथ विष्णु ऋषा पञ्चजन्य शङ्ख बजाए कोमोदकी गदा प्रहार गरे त्यस गधाले जालरलाई छुँदै छोएन अनि देवराज इन्द्र ऋषा वज्र प्रहार गरे त्यसले पनि केही गर्न सकेन जालन्धरले नटेरी त्रिण समान मानेर चुप लागिरह्यो त्यति हुँदा पनि देवताहरूले शस्त्र प्रहार गर्न छोडेका थिएनन् आखिरमा विष्णु भगवानले अब यस्तो चालले केही पनि हुन सक्दैन भनी महादेव कहाँ गएर भने हे जगीश्वर हामीले जालन्धरलाई मार्न सकेनौँ तपाईँ बिना त्यसलाई मार्न अरूको शक्ति पनि छैन अब तपाईँले नै सङ्ग्राममा जानु पर्यो यति विष्णुका वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ हे विष्णु जालन्धर कि स्त्री वाको प्रतिवता धर्मले गर्दा जालन्धरलाई कसैले पनि मार्न सक्दैन अन्त तिमी आफ्नो मायाले छोपी जालन्धरको रूप धारण गरी अन्तपुरमा गएर वृन्दाको प्रतिव्रता धर्म नष्ट गराओ म गएर त्यस पाप पृष्ठलाई मार्दछु यति शिवजीको आज्ञा सुनि विष्णु त्यहाँबाट विदा भई तुरन्त जालन्धरको रूप धारण गरेर बायाँ हातमा त्रिशूल र दायाँ हातमा डमरु बजाए आफ्नो मायाले छोपी अन्तपुरमा जालन्धरको घर पुगे भेषधारी जालन्धर आएकोदेखि वृन्दाले हात पाओ धोएर कोठामा लगेर आसनमा बसालेर सोधिन् हे स्वामी महादेवसित युद्ध जानुभ के आयो त्यति सुनेर भेष तारे विष्णु आज्ञा गर्दछन् हे प्रिय महादेवसितको युद्ध थकाई मारौं र विश्राम गर्न आएको हुँ भोक लागिरहेको छ केही खाने कुरा ल्याऊ त्यति सुन्नासाथ वृन्दाले चौरासी व्यञ्जन तयार गरी भोजन गराइन् अनि रात परेपछि वृन्दासँग अनेक तर वार्तालाप गरेर त्यसको प्रतिपता धर्म नष्ट पारिदिए रात बितेपछि जालन्धरको रूप छोड़ी आफ्नो स्वरूप चार बाहुमा शङ्कचक्र गदा पद्मा धारणी दर्शन दिए त्यो देखेर वृन्दा रिसाई हे पाष्ठ विष्णु तिमीले कपट गरेर मेरो प्रतिपदा धर्म नष्ट गरिदियो भनिन् अनि विष्णु आज्ञा गर्नुहुन्छ हे वृन्दा जालन्धरलाई शिवजीले हिजै मारिसके अब तिमीले म वैकुण्ठको अधिपति नारायण जस्तोलाई स्वामी पाएपछि तिमीलाई के चिन्ता तिमी पत्याउनु भने एकछिनमा समाचार पाउली भनी नाना तरले बुझाउँदा भए इतिश्री स्कन्द पुराण केदार खण्डे माग महात्मे कुमार अगस्ते सम्वाधे श्री स्वस्तानी परमेश्वर वृन्दा प्रतिप्र धर्महरण नाम सप्तद अध्याय